लक्ष निश्चित गन्तव्य छ सत्य छ निर् मनमा विश्वास छ गीत छ सङ्गीत छ उत्साहको रङ्ग छ खोज छ खबर छ नि अनुपान छ रेडियो विजय तवाज नमस्कार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 जस अन्तर्गत विगत केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार इक्साङ चेम्जोङको उपन्यास कालो आकाशको वाचन गरिरहेका छौँ उपन्यास कालो आकाशको वाचन अब भदौरी घाम टन्टलापुर थियो भर्खरै फेरि कताबाट बादल आएर आकाशमा मडारिन थाल्यो आकाश धुमिएर कालो कालो हुँदैछ यस्तो आवास हुँदैछ कि केही छिमे माखक आधिबेरीका साथ मुसलधारे पानी पर्नेछ केही छिल्पी हुन लागेको दुर्दशा समझेर चरा तुरुङ्गीहरू पनि सुरक्षित स्थानतिर उड्न थाले आकाशबाट पानी छिट्याउन थाल्यो कोही फेदाङ्बाहरू पनि आएका छैनन् आमाको आँखा एकदम धमिलो देखिन थाल्यो आवाज पुरै मलिन्छ मागसती आमालाई तातो पानी पिलाउँदै बेहाल बेहाल हुने गरिरहन्छे झुनुभन्दा पहिला नै मुसलधारे पानी पर्न थाल्यो भत्किएको झुपडीबाट पानीको धारा चुहिन्छ त्यहीँभित्र आमाको अवस्था एकदम नाजुक छ मागसती बिचरी एकदमै आतुन्छे मागसती त्यही मुसलधारे पानीमा रुच्दै बाहिर निस्केर गुहारको लागि रुकिएको गलाले कराउँछे कान्छ काका जेठा दाई लौ न मेरो आमा साह्रै भुइँ हुनुभयो आउनु नहौ त्यो झरीमा कसैले पनि मागसतीको आवाज सुने या सुनेनन् कहीँ कतैबाट पनि प्रतिक्रियाको लागि जवाफ आउँदैन मागसती फेरिभित्र पसेर आमालाई हेर्छन् आमा अस्पष्ट बोल्दै हल्का हल्का उठ मात्र हल्लाउँछिन् फेरि बाहिर निस्केर त्यसरी नै गाउँपट्टि फर्केर गुहार माग्छिन् त्यो विशाल झरीमा नै थ्रुक्क भिजुकी मागसतीले कतैबाट पनि जवाफ पाउँदिनन् मागसती रुँदै रोकिएको गलाबाट कराइरहन्छे गुहारको झमक्क रात पऱ्यो निष्पट अन्धकार छ झरीको गतिसँगै अन्धकार बढ्दैछ आगनमा ठुला ठुला भेल बग्छन् चुहिएको पानीले घरभित्र पानी आहाल जम्न थाल्यो लाग्छ अब एकैछिनमा संसार प्रलय हुँदैछ मागसतीभित्र जमेको पानी थाल्ले उगाउँदै बाहिर फ्याँक्दै गर्छे नसकी नसकी आमाले हातको इसाराले छोरीलाई छेउमै बस्ने सङ्केत दिन्छे मागसती त्यसरी नै गएर बस्छ आमाले रोशनी विहीन आँखाले मागसतीलाई एकहोरो हेरेर केही बोल्न खोजे जस्तै गरी ओर्थर थर कमाउँछे तर बोली फुट्दैन मागसतीले आमालाई हल्लाउँदै बोल्छे आमा के भो, बोल्नु न आमा आमा पानी पिउने आमाको हेरा एकहोरो छ मागसुतीमाथि आमा केही बोल्नु खोज्दैछ भनेर त्यो हेराको भावबाट थाहा हुन्छ तर बोली छैन आमाले मागसतीलाई एकहोरो हेरिरहेकी छे आँखा झिमिक्का नगरी मागसूतीले आमालाई बोलाइरहेकी छे तर आमा बोल्दिनँ आमाले मागसतीलाई पकडेको हात बिस्तारै भुइँमा झार्छे आमाको आँखामा कुनै चाल छैन मागसुती चिच्चै चिच्चै आमालाई बोलाउँछ तर आमा त छोरीलाई हेर्दा हेर्दै लास भइसके टुहुरी मागसतीलाई फेरि टुहुरी बनाएर आमाको त्यहाँ केवल चिसो शरीर मात्र बाँकी रह्यो मागसती पग्ली आमाको चिसो लासलाई अँगालेर रोइरहन्छे आलाप बिलाप गरेर रुँदा रुँदै बेहोश भई कसैले पनि देखेन त्यहाँको बिजो शून्य छझुपडी बिहान रिम्रिमै खुइले कान्छा कता कता पहिरो गयो रातिको पानीले कति बिगार गऱ्यो भनेर डुल्दै डुल्दै पुछार गाउँमा पुग्यो झरीले चुटेर छिद्रा छिद्रा भए पनि झुपडी लडेको छैन तर भित्र एकदम सुनसान छ दैलो खुल्दैछ खुइले कान्छा मागसतीलाई बोलाउँदै भित्र पस्छ मागसती ए मागसती काकी जवाफ आउँदैन भित्र अँधेरो भएकोले केही देख्दैन छक्क परेर केही चिज ठिङ्ग उभिन्छ कान्छ कता कथाबाट मिहिन मिहीन आवाज आउँछ सिही सिही खुले कान्छाले आवाजपट्टि निहाल्छ पानीमाथि सुतेकी आमाको छातीमा घोप्टिएकी छे मागसती कान्छाले आँतीले मागसतीलाई उठाउँछ ओह अचेत अचेत रुन नसकेर मागसती सिसी मात्र गर्दैछ खुइले कान्छा बाहिर निस्केर गाउँपट्टि फर्केर कराउन थाल्छ हौ काका हाउ जेठा लौ न हौ यहाँ त बिजो भएछ गुहार आउनु पऱ्यो खुइले आवाज सुनेर गाउँलेहरू लड्दै चिप्लिँदै मागसतीको घरमा पुग्छन् कसैले सोचे घर कमजोर थियो आमा छोरीलाई थिचेर मरे होला अचेत अवस्थामा रहेकी माक्स त्यसलाई उठाएर उभानो ठाउँमा सुताए उसको साथीहरूले पानीले छ्यापेर बिचाउने कोसिस गर्छन् आमाको लासलाई पनि एकपट्टि ओभानो पारेर राखे तीको होस खुले छ नसकी नसकी भासिएको आवाजले बोल्छन् पुनः छलफलमा केन्द्रित हुन्छन् बरबुङ्गे जेठा बोल्छ हुन त हो छरछिमेकी भनेको हामी नै हो हामीसँग दस लिम्बू सत्र थुमको आफ्नो रीतिरिवाज छ हामी लासलाई लगेर सद्गत गर्न सक्छौँ होला तर काजक्रिया कसले गर्ने आगो दिने मान्छे चाहियो सबैको मानसपटलमा माखक झुल्किन्छ बरबुङ्गेको कुरा राम्ररी सुनेकी मागसती नसकी नसकी उठ्न खोज्दै बोल्छे म आगो दिन्छु मेरो आमाको म छुइनँ म पनि त आमाकै सन्तान हुँ नि बरभुङ्गे जुठा केही अप्ठ्यारो महसुस गर्दै बोल्छ छोरा हुँदा छोरीले दागबत्ती दिनु अलि ठिक हुँदैन नानी माक्सती के झर्केर बोल्छे त्यसो भए मेरो दाजु जबसम्म आउँदैन त्यतिजेल पर्खिबस्नुहोस् तपाईँहरू यो कुरा सुनेर सबैजना चुपचाप रहन्छन् आफैभित्र सवालहरू चलपलाइरहन्छन् जसोतसो लासलाई समाधिस् स्थलतर्फ लैजान कोसिस गर्छन् हौ केटा हौ लु यहीँ काकाको छेउमा खनन काका छे। काकीलाई का सँगसँगै राख्नुपर्छ छेउैको एउटा पुरानो चिहानमाथि उभिएर छेउ गरे कान्छा बोल्छ एकछिन पख पख पिर्दोषको रोकावरले उठाइसकेको कोदालो पुनः भुइँमा राख्छ सिरानी जेठाले हौ पहिला घडेरी किन्नुपर्छ अनि उसको छोरीले सिमाना साँध लगाइदिन्छ अनि मात्र पो हामीले खन्नुपर्छ त परेबाट बिर्ध्वजले हातमा ठ्याक पैसा बोकेर आउँछ बिर्धोजको कुरा सबैले बुझे गहिरी खेते ठुलीले मागसतीलाई थामेर जहाँ खन्नुपर्ने ठाउँमा पुर्याउँछ हातको ठ्याक पैसा मागसतीलाई दिँदै बिर्धोज बोल्छ लुयो पैसा त्यहाँ राखेर रा चारसुर एकचरी चा खन् माक्सेतीले पैसा राखेर कोदालो समाती जिउ थाम्नु नसकेर झन्डै लडेकी तर ठुलीले थामे खन्ने लाग्दा बरबुङले अलिक परदेखि कराउँछ उल्टो है उल्टो कोदालो पछाडी समातिर उल्टो खन्नुपर्छ समयको गतिशील वावसँगै शरद ऋतुको मन्द आगमनले प्रकृतिले पनि आफ्नो सौन्दर्यमा परिवर्तनको गहना धारण गर्छ दसैँको छेकमा वरिपरि बारीको डिलभरिको टाँकी फुलेर सेतामै देखिन्छ पारिवारिक खुसी साँट्न पल्टनबाट आज फुङसाको दुवैजना दाईहरू छुट्टीमा घर आए दसैँ र तिहारको अधिक उत्साह र उमङ्ग ल्याएर देशमा द्वन्द्वको गति चरम उत्सर्गमा पुगेको छ र पनि निडर भएर पारिवारिक कथा साँट्न परदेशीहरू गाउँघर फर्कँदैछन् मनमा केही त्रासको भारी बोकेर यस्तै गाउँघरमा रहेको रहस्यमै खुलदुलीलाई सुखेले मनमा रोक्न सक्दैन सुर्केश्वरी पल्टनको कोसेली र मनभरि आत्मीय प्रेमको कोसेली बोकेर साँचपख लाउरेबाका छोराहरू घर पुग्छन् वरपरका छर छिमेकीहरू पल्टने रम खान जम्मा हुन्छन् खुइले कान्छाले एउटा ठूलो भाले काटेर तरकारीको लागि तयार पार्दैछ परिवार लगायत सबै छिमेकीहरू खुसी हुन्छन् फुङसाले पनि बुहारमा कृत्रिम खुसी ल्याउने हर प्रयत्न गरिरहन्छे त्यहाँ कसैलाई पनि थाहा हुँदैन फुङसाले कति पीडा सहेर आफ्नो परिवारको लागि कृत्रिम हाँसो आँस्दैछ भनेर सबै छिमेकीहरू पल्टने रङको नसाले लट्ठ परेर दुई नै दाजुभाइलाई शुभ आशीर्वाद दिएर घर फर्किन्छन् खुइले कान्छा पनि आर्मीले लाउने ट्र्याक सुट ट्राउजर पाएर खुसी हुँदै आफ्नो घरतिर फर्कन्छ बेलुका अवेरसम्म दुःख सुखका कुराहरू चल्दैछ फुङसा र सानो केटो राजुबाहेक सबैजना छलमल छलफलमै केन्द्रित हुन्छन् पारिवारिक विषयकै क्रममा सुखमानले फुङसाको बिहे गरिदिने कान्छाको पल्टनी साथीसँग गरिदिने प्रसङ्ग निकाल्छ आमा र बुबाको तर्फबाट केही प्रतिक्रिया आउँछ कि भन्ने पर्खाइमा केही क्षेण त्यहाँ सन्नटा छाउँछ एकछिन पश्चात आमा बोल्छन् अब कान्छाकै पल्टनको साथी हो भने मान्छे राम्रो छ भने त कुरा मिल्छ नि तर अहिले नै बिहा गर्दिनँ भन्छ त्यसको दाजुहरूले भनेपछि त मानिहाल्छ नि बुबाले आश्वासन दिन्छ केही मलिन आवाज निकालेर भाउजू बोल्छन् अब हामीले मात्र बोलेर हुँदैन बहिनीको इच्छा के छ बरु भोलि बहिनीसँगै बसेर कुरा गर्दा राम्रो होला सबैले भाउजूको कुरामा सहमत जनाउँछन् अनि आ आफ्नो सुत्ने कोठातिर लाग्छन् केही क्षण पश्चात सबै धिप्री निपेर सुनसानमै अन्धकारमा डुब्छ तिनले छाएको त्यो तिनताले घर भोलि बिहानै काँदुली फुङसालाई खोज्दै घरमा पुग्छे तुम्बा फुङसा कता खोइ तँलाई थाहा नै छ अचेल त कोठामा नै गुम्से बस्छ भनेर त्यति होला नि काँदुली सिधै फुङ्साको कोठामा जानको लागि भर्याङ उक्लिँदै गुनगुनिन्छे आज पञ्चमी बजार भर्न जाउँ है भनेर अस्तिनी नै भनेको यो त तयार भएकै छैन कि क्या कोठाको ढुक्का खुल्लै हुन्छ कोठाभित्र फुङसा मुहारभरि उदासीनताको घुम्टो ओडेर हातमा एउटा किताब लिएर नपढि बसेकी छ काँदुलीको आगमनले पनि फुङसाको चेहेरामा कुनै परिवर्तन आएन फुङसाले उदासीनताको मलिन नजरले काँदुलीलाई हेर्छे काँदुलीलाई राम्रोसँग थाहा छ फुङसाको मुटुमा बिछोडको पीडा एउटा डरलाग्दो भाइरस भनेर मन मस्तिष्कदेखि लिएर शरीरभरि फैलिएर फुङसालाई हर्पल उदासीनताको सङ्घारमा प्रेरिन्छ काँदुलीको नरम स्वरमा फुङसालाई सोच्छे होइन आज जा बजार जाने भनेको होइन खोइ त तयार भएको फुङ्साले केही सोचे जस्तो गरेर काँदुलीलाई हेर्छे ल ल म तयार भएर आइहाल्छु फुङसा थोरै बोल्छे काँदुली केही सर्मिँदै बोल्छे ओ फुङसा मलाई तेरो कालो स्यान्डल दिन काँदुली केही दुविधामा परे जस्तै गरेर बोल्छे फेरि तँची के लाउँछ साँच्ची फुङसा पलङबाट उठ्दै बोल्छे मलाई हिजो दाईहरूले ल्याइदिनु भएको छ त्यही लगाउँछु ए ल ल छिटो आइज है भरे फर्किन ढिलो हुन्छ भन्दै काँधुली एकजोट स्यान्डल टिपेर दगुर्छे पुवाबुङ उकालो पारी लक्ष्बुङको बजारेहरूको लहर छ कसै खसी बाख्रा डोर्याउँदैछन् कसैले दालको भारी बोकेका छन् तामागनी बोजूहरूले लाहा बोकेर उकालो नाप्दैछन् त्यही भिडमा फुङसा काँधुली र फाउजू ससाना ब्याग बोकेर आपसमा कुरा गर्दै उकालो लाग्छन् केही माथि मागसतीले एक डोको नसकी नसकी कागती बोकेर हिँड्दै रहेछन् त्यो दृश्य देखेपछि आत्मादेखि नै भक्कान फुटेर आयो फुङसाको माखको पुरानो भेट अनि पुरानो रङ उडेको लुङ्गी खुट्टामा छुनेर टाँसेको हात्तीचाप चप्पल पिठ्यौमा उधुप भारी कलिलो झरछर मुहारबाट पसिनाको धारा तप्प तप्प चुञ्जै छ प्रायः कसैले पनि वास्ता गरेको छैनन् उसलाई सबै आफ्नो धुनमा छन् अगाडि पछाडि मागसती जस्तै भारी बोक्नेहरू छैनन् सबैजना हलुका भारी बोकेर हुइकिनेहरू मात्र छन् छेउमा पुगेर काँदुलीले सोध्छे मागसती एक्लै हो तिमी मागसतीले केही मुन्टो बङ्गाएर को रहेछ भनेर चिन्नको लागि हेर्छे अनि केही रोदन मिश्रित आवाजमा जबरजस्ती मुस्कान ल्याउन खोज्दै बोल्छे दिदी गैरी खेते ठुलीहरूले छोडे उनीहरूको भारी हल्का थियो मागसतीको यो हालत देखेर फुङसाले मन थाम्न सकिनन् रोक्दा रोक्दै आँसु झऱ्यो फुङसा केही बोल्न पनि सकिनन् पछौराले मुहार छुपे मागसतीले नदेख्ने गरी उछिनेर आइपु अगाडि बढी भाउजूले भनेन् मागसती हामी तिम्रो भारी बोक्न सघाउँछौँ अलिअलि मागसती अलिक छिटो पाइला सार्दै भन्छे होइन पर्दैन भाउजू म आफै बोकिहाल्छु नि मागसतीले इन्कार गरेपछि पुनः सोल्ने मन गरेनन् अलिक माथि पुगेर फुङसाले मन थाम्न सकिनन् फर्केर हेले कठैबरा लहराउँदो बैशालाई सानो झुपडीमा कैद गरेर माक्सतीले दुःखद जीवनको धुम भारी बोक्दैछ दैवले पनि किन गरिब दुःखीलाई मात्र झन असहाय पीडा दिन्छ माक्सतीलाई देखेर फुङसाको आँखाभरि माखको प्रतिबिम्ब आयो मुठु चिरिएर पीडाको आँसु बग्न थाल्यो कसैले देख्छ भनेर पसिना पुस्ने नै उसले बार बार आँसु कति आँसु हतार हतार चुहेर बाटोमा खस्यो सायद यो बाटोमा माखको पाइताला अझै पेटिएको छैन होला त्यही यादमा झऱ्यो अनि खेर गएन भन्ने सोचेर फुङ्सा फटाफटिन्छे पञ्चमी हाटको झमक्क बैँस चढेछ दसैँले गर्दा पनि प्रायः अत्यधिक घुँचो हुन्छ त्यही भिडलाई चिर्दै फुङसा काँदोली र भाउजू एउटा कपडा पसलमा अगाडि आइपुगे फुङसाले कपडा छान्न थाले भाउजू अचम्म पर्छ हिजो मात्र दाईहरूले पल्टनबाट त्यत्रो महँगो महँगो कपडा ल्याइदिएका छन् फेरि आज सस्तो सस्तो छान्न थाले तर फुङसाको खुसीको लागि चुपचाप आदरणीय श्रोताहरू तपाईँ सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्चको तरङ्गमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा प्रविधिमा कविताजी हुनुहुन्छ त्यसै आवाजमा म पर्वत स्पर्श छु हामी दुईजनाको साथ पाइरहनु भएको छ र सम्पूर्णको साथ हामीले पाइरहेका छौँ हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईँहरूको यो बसाइलाई एकदम सुमधुर अनि भावनामय बनाउने प्रयास गरिरहेका छौँ काँदोली पनि अचम्म मान्छे किनकि सबै कपडा फुङसाको शरीरमा नहुने सानो सानो आकारको किन् फटाफट अरू सौदा किन्न थाल्छन् दसैँको लागि चाहिने सामग्रीहरू प्रायः सबैको भाव बढेर आकाशिएको छ फुङसाको हतारले गर्दा कुनै सामानको मात्र घटाउन दलाल गरिनन् पसले जति भन्यो त्यति दिँदै छोला भर्न थाले सौदापात गर्दै गर्दा फुङ्साले अम्बक सुन्तला कागती बेच्ने लाइनमा पलपल हेरी लाग्छ त्यो आँखाले कसैलाई खोज्दैछ काँदुली र भाउजूले नै सा, सबै सामानहरू किने फुङ्साले ध्यान त्यता छैन कुनै बेला यो बजारमा संसारले नअटाउने खुसी थियो फुङसाको तर आज त्यो खुसी र उमङ्ग छैन फुङसालाई अचेल यो बजार नै उदास उदास लाग्छ चुल्हामाथिको कराईको मकै थालमा खनाएर माग्छ ती दुईको सम्मुख बसिन् थालको मकै दुईको बिचमा राखेर खाने विनम्र आग्रह गरी अगि अघिदेखि चुपचाप रहेकी फुङसा बोली मागसती हिजो बजार बजारदेखि किन छिटो फर्केको आफ्नो दाईको प्रेमिका फुङसा हो भन्ने राम्रोसँग थाहा भएकोले मागसती केही लजाउँदै बोल्छे ऊम दिदी म छिट्टै फर्किहालेको घर लिप्नु थियो फुङसाले हातमा झुन्ड्याएको पोको मागसतीलाई दिँदै भन्छे मागसती यो तिम्रो लागि मैले ल्याएको थाहा प मागसती परेर हेरिरहे हिजो बजारमा सानो सानो आकारको कपडा किन किनी भन्ने रहस्य त काँदुलीले अहिले मात्र थाहा पाए तर भाउजूले पत्ता लगाइन कि लगाइनन् मागसती लजाएर थापी बसेको देखेर काँदुले बोली थापन दसैँको लागि उपहार हो यो लुगा तिमीलाई मागसतीले बडो मुस्किलले लजाउँदै दुई हातले थापी फुङसालाई माखको झलझली याद आयो केही बोल्न सकेन एक दुईजना मकै टिपेर चपाउन थाल्यौँ मागसती तिमीलाई यहाँ एक्लै बस्न डर लाग्दैन काँधुलीले सोधि अह दिदी मलाई केहीको पनि डर लाग्दैन मेरो आमा बाबा दाजुको आशीर्वाद र माया छ मागसती एकछिन रोकिएर पुनः बोल्न थालिन् मैले यो घर छोडेँ भने मेरो आमा बाबा दाजुको याद बिर्सिन सक्छु बिर्सनु भनेको मार्नु हो जस्तै लाग्छ म मा मार्न सक्दिनँ सधैँ याद आइरहोस् जस्तो लाग्छ याद आयो भने सधैँ जिउँदै हुनुहुन्छ जस्तो लाग्छ मलाई त्यसैले उहाँहरूसँगै बाँचेको छु म मागसतीको प्रत्येक शब्दहरू फुङसाको मुटुमा खापखाप भएर बस्यो पीडा भयो तर बलजस्ती आँसु रोप्दैछ केही क्षणको मौनता बसी पुनः काँधुली पुल्छे साँच्ची माखक दाजुको के अत्तोपत्तो छ यो प्रश्न गर्दै गर्दा फुङसाको कान के चनाखो हुन्छ सुखद जवाफ आउने अभिलाषाहरू चलपलाउन थाल्छन् माक्सती शिर झुकाउँदै मलिन अनुहारमा बोल्छे माक्सती शिर झुकाउँदै मलिन आवाजमा बोल्छे यहाँ त छैन तर पनि मलाई विश्वास छ मेरो दाई पक्कै आउनुहुन्छ दाई आउनुहुन्छ भनेर घर पनि लिपेको मैले दाईको लागि दियो कलश पनि बालेको छु कहिले निभेको छैन मागसतीको यो अन्जान माथिको कठोर विश्वास प्रति फुङसाको हर्सर पनि र विरहले पनि मन थाम्न सकेन मुटुको प्रत्येक कुना काप्चामा झरी पहिरो चल्न थाल्यो फुङसा काँदोलीको कुममा मुहार लुकाएर गुवा गुवा रुन थाली मागसती पनि सुख सुख सुक सुकाउँदै बोल्छे बरबुङ्गे दाइको रेडियोमा म जहिले समाचार सुन्छु मेरो दाइको बारेमा केही पनि भनेको छैन सपना पनि जहिले देख्छु मेरो दाइ निर्दोष हो उहाँ आउनुहुन्छ दुईजनाको आँसु देखेर काँधोलीले पनि मन थाम्न सकिनन् तिनैजना रुन थाले फुङसा रुँदैछ प्रेम वियोगमा माक्सती रुँदैछ माइतीको वियोगमा काँदोली रुँदैछ दुई मुटुको वेदनामा कोमलो नारी मनहरू माखको प्रत्येक प्रसङ्गमा मौन चाहिँ पग्लिरहे तप्प तप्प माखको खोजीमा कति बहुतारिन् होला मागसती त्यसरी नै फुङसा पनि बहुतारिएकी छे माख कुसलै फर्केर आउने विश्वास जति छ त्यति नै फुङसाको पनि विश्वास छ माखको लागि जति तपस्या गर्दैछ माक्सतीले फुङसाले पनि उति नै गर्दैछ तिनजनाको रुवाईसँगै झुपडी पनि रोयो दिलमा फुलेको मखमली सयपत्री पनि रोए घुरेनले एक बुट कागती पनि नतमस्तक भयो लाग्दछ आज बियोगीहरूको वियोगी रुवाई दिवस हो तसर्थ संसार हुँदैछ ती सबको आँसुमा प्रतिको अघात स्वरताको आँसु खस्दैछ माखको चोटमा सबै मुटुहरू भत्किएर चिराचिरा परेको छ निकै बेर रोएपछि फुङसा आँसु पुस्दै बोल्छे मागसती तिमलाई दसैँको लागि खर्च छ मागसती हिकाउँदै बोल्छे छ दिदी हिजो कागती बोकेको साठी रुपियाँ दिएको छ खोल्सा कारणले अनि अस्ति खेताला गएर ल्याएको छु एक धान र मकै फुङसाले गुजीबाट एक हजारको नोट निकालेर माक्सतीलाई दिन्छे मागसती थाम्न अप्ठ्यारो मानेर इन्कार गर्छे काँदुलीले कर लगाउँछे थापन थाप मागसतीले शिर निहुराएर बोल्छे मेरो आमाले कसैको धन सित्तैमा खानु हुँदैन भन्नुभएको छ फुङसाको रोगिन लागेको आँसु फेरि बढेर झार्दै बोल्छे मागसती मैले तिम्रो गरिबीको खिल्नी उडाएको होइन मलाई अर्को मान्छे पराइ नसम्छ आफ्नो सम्झ आफ्नोले दिएको चिज नराम्रो हुँदैन मागसतीले टाउको उठाएर फुङसाको नजरमा हेरी हो आफ्नोपन भेट्यो आँसु झर्दै गरेका ती दुई नयन भित्र गहिरो सम्बन्ध देख्छिन् गालामा चिप्लेटी खेल्दै गरेका झरेका आँसुका दाना आफ्नै जस्तो लाग्यो आफूतिर लम्केका निस्वार्थ हातहरू आफ्नैपनको सहाराको बलियो आधार लाग्यो माक्सुतीले आत्मिक प्यारले कलिलो दुई हातले उक्त रकम थापि माक्सुतीलाई फुंसाको काखमा राखेर रा सबै वेदनाको आँसु खसाउन मन लाग्यो तर राख्न सकेन यथास्थानमै भाव बिहोल भएर रुन थाले फुङसाले माया नै माया भरिएको हत्केलाले मागसतीको कपाल मुसार्दै आँसु खसाइरहे काँदुलीको पनि आँखा उभानो रहेन तिनैजनाले एकले अर्कालाई आत्मिक सहानुभूतिको प्रेम दर्शाएर आ आफ्नो मनमा केही सान्तावना मिले जस्तो भयो नचाहँदा नचाहँदै पनि फुङ्सा र काँदुलीले मागसतीलाई बिदा मागे आँगनमा उभिन्दै फुङसाले सम्झाउँछे ल मागसती राम्रोसँग बसला मागसती केही नबोली हुन्छ भन्ने साङ्केतिक टाउको मात्र हल्लाइ फुङसाले बिदाईको घर पाइला सुस्थ सुस्थ चाल्न थालिन् मागसतीले आँगनमा उभिएर हेरिरहन् मागसतीको नजरमा माखक दाइर फुङसा भाउजू हिँड्दै गरेको बिम्ब आयो भाउजू अगाडि बढ्दै जाँदै भाउजू अगाडि बढ्दैछ दाजुले पछ्याउँदै हुनुहुन्छ जिस्किँदै कुनै मेलोमा निस्केको कल्पनाले मागसती आफै रोमाञ्चित भए दिल खुलेर हाँस्न मन लाग्यो तर हाँसेन मुहारभरि खुसीको रेखा कोरियो त्यो कल्पनाले मागसती हामी पछि दसैँमा पर पुगेर काँदलीले मागसतीलाई भन्छे मागसती जस्केर यथार्थमा छन् केही बोलिनन् हुन्छ भन्ने संकेतले टाउको मात्र हल्लाए मागसतीको जिन्दगीमा योसँग दुईचोटि दसैँको लागि भनेर नयाँ लुगा पाएको हो त्यो सालभन्दा एक साल पहिला दाईले भारी बोकेर एउटा जामा किनिदिएका थिए अलिक साह्रै गज्याक गुजुक पनि दुःखलागी जस्तै गरेर माक्सतीले बडो जतनले बिस्तारै पट्याएर त्यही दाईले दिएको जामा सँगै राखे ती लुगाहरू निहाल्दै गर्दा दाजुभाउजूसँगै बसेर हाँसिरहेझिदेखिन् आमाको पुरानो ट्याटन बर्को हेरी आमाले माक्सतीले आशीर्वाद दिइरहेको देखिन् फुङ्साको घरमा खुइले कान्छा आछामे आएर गुनगान गर्दै थिए फुङसाले अलिक नबुझ्ने तरिकाले कुरा गर्दै थिए खाना खाएर फुङ्सा र भाउजू धन्दा गर्दै गर्दा सिराने आँगनबाट करायो हाउ खरापति आमे बाबे हो के गर्दै हो चामा चुङमा पोखाबी सबैले दलौको भर्याङबाट आँखा उत्याए सिरानीको पछाडि तिनजना व्यक्ति पनि उभिएका थिए खुइले कान्छाले हतार जवाफ दियो हो पोखारो पोखारो आछामी पनि करायो हो तिमी सिरानी मान्छे कताबाट आज पुच्छार गाउँमा छिरिसौ हो पारे गाउँमा डुल्न गएको थिम बढी रात पऱ्यो सिरानमा पुग्न नसकिने भयो यहीँ पो बाँस बसौँ कि भनेर आएको हो सिरानी बाहिरबाटै करायो फुङसाको भाउजूले हतार हतार धन्दा सकेर भुइँमा गुन्द्री र गुन्द्रीमाथि राडियो छेन सधैँ झैँ धन्दा सकेर फुङसा कोठातिर लाग्छन् घरमा जहिले मान्छे आउँछन् राति अबेरसम्म कुरा गरेर जाँड खाएरै बस्छन् तर फुङसालाई वास्ता छैन उसको उदास मुहार कोठाको सानो परिधिभित्र लुकाएर राख्छन् आज बिहान माखको घरमा गएकोले होला माखको यादले अति सताइरहेको छ मधुरो धिप्री बत्तीको मधुरो प्रकारले चहकिलो यादहरूमा कोठाभरि छरिरहेको छ मुनि भान्सा कोठा कोठाभित्र गुनगुन गर्दै जोड जोडले गलला गर्दै हाँसेको आवाजले केही झस्किन्छे फुङ्सा अनि वास्तविक जिन्दगी पनि सोच्छे अब दाईहरूले मलाई क्याम्पस पढ्न कता पठाउने होला कि नपठाउने हुन् कि हुन त क्याम्पसमा भर्ना हुने समय सकिएको छ जब एसएलसीको नतिजा आयो त्यो बेला फुङ्सा प्रेम वियोगमा अत्यधिक तडपिरहेकी थिइन् उसले आफूलाई त बिर्सिसकेको बेला एसएलसीको नतिजाले कुनै उत्साह जगाएन पढ्ने कुरा त सम्झनै सकिनन् देशको स्थितिले गर्दा गाउँको कोही पनि क्याम्पस पढ्न गएनन् यी यावत कुराहरू सम्झने गर्दा काँदुली लामो लामो श्वास तान्दै कोठामा बस्छ देब्रीलाई हे दे हेर्दै टोलाइरहेकी फुङसाले काँदुलीलाई देखेर छक्क परी फुङसाले अनुहार र आवाजमा एकैचोटि जिज्ञासा ल्याउँदै सोधी होइन यति अँधेरोमा कतादेखि आएको काँदुली उसको नजिक बस्थे भने बुबा र आमासँग आएको फुङसाले भान्सा वास्ता गरे झिङ अघिको भन्दा धेरै मान्छेको हल्ला महसुस गरी फुङसाले मसिनो आवाजमा सोधि होइन आज के भएर हाम्रो घरमा धेरै मान्छे बोल्छन् काँदुले छक्क पर्दै उल्टै सोध्छे होइन तँलाई केही थाहा छैन र फुङसाको अनुहारमा अनभिज्ञताको भाव ल्याउँछे अह केही थाहा छैन फुङसाको अन्जानप्रति काँदुले छक्क परेन् कतै फुङसालाई थाहा भएर पनि ढाँटिरहेकी छिन् कि भन्ने पनि शङ्का लाग्यो काँदुलीले तथ्य कुरा मनमा राख्न सकिनन् थोरै तर फुङसामा मुक्सकानको साथ बोली तँलाई माग्न आएको छ काँदुलीको यो अन्तिम वाक्य फुङसाले सपनामा सुनी या विपनामा तर फुङसाको मुटुमा भयङ्कर डरलाग्दो चट्याङ पऱ्यो फुङसाको दिमाग घुरा घुमेझैँ अति द्रुत गतिमा घुम्यो रिङ्गटा फन चल्यो आफू बसेको ठाउँ बासिए जस्तो अनि माथिबाट छाल्ले थिचे जस्तो लाग्यो पिरो खुर्सानी कुइटेल कुइटेल लगाएर अँधेरो बन्द कोठामा थुने जस्तो लाग्यो विषालु तिरले मुटुवार पार हुने गरी घोचेको जस्तो फर्ल्याक फर्ल्याक पयो, छटपटियो मुटुबाट कुनै शब्द निस्केन अनौठो पाराले हेरेको देखेर काँधुलीले सोधिन् के भयो फुङसा जस्किन् सधैँ भिरको छागाबाट छरिन् फुङ्सालाई विश्वास लागेन सपनाको संसारबाट भुलिन् होइन साँच्चीकै के भयो काँधुलीले विश्वास दिलाए के तँलाई म ढाँट्छु एकछिनपछि फुङसाको बाजु सबै कुराको वास्तविकता सुनाइन् हेर सानो पक्कै पनि तिम्रो दाईहरूले नराम्रो सोचेका छैनन् होला तिम्रो लागि कान्छाको आफ्नै पल्टनको नम्बरी साथीले इमान्दार हुनुहुन्छ अरे खानदानमा पनि राम्रो छ अरे फुङसा पलङमा पल्टेर सिरकले मुख छोपेर रुन थालिन् भाउजूले सम्झाउँदै धेरै बोलिन् तर फुङसाको मुखबाट रुवाईको हिक्का बाहेक एक शब्द पनि निस्केन बरु फुङसाको मनाशयमा माखक आउन थाल्यो आज माखक भएको भए यो परिस्थितिमा फुङसालाई भगाएर लान्थ्यो फुङसाले यो दशा बेहोर्नु पर्दैन थियो जे जस्तो भए पनि माखकको साथमा खुसी हुन्थे एकछिनपछि आमा र जेठादाई कोठामा आए पालोपालो सम्झाउन थाले के छ विचार भन्दै सोध्न थाले तर फुङसाको कानमा यी सब कुराहरू ध्वनि प्रदूषण मात्र भइरह्यो फुङसा केही पनि बोलेनन् सबैले फकाउँदै फुङसालाई केही इच्छा व्यक्त गर्न बिन्ती गर्दा थोरै वाक्य खोली म अहिले बिहे गर्दिनँ आरामले बसेर जेठादाईले प्रवर्चन सुरु गर्यो हामीले अहिलेसम्म धेरै भलो मात्र चिताएका छौँ हामीले कति माया गर्छौँ भन्ने त तँलाई थाहा नै छ तेरो हरेक इच्छाहरू सकेसम्म पुरा गरेका छौँ तँलाई कुनै कुराको अभाव हुन दिएको छैनौँ र अझै पनि तेरो इच्छा चाहना मार्ने छैनौँ मान्छे राम्रो इमान्दार छ उसले तँलाई कहिले नराम्रो गर्ने छैन हामीले धेरै सोचेर वचन दिएको हो उसँग तेरो भविष्य सुन्दर छ हाम्रो त तँप्रति माया र सहानुभूति मात्र हो गरिखाने तँ आफैले हो हामीलाई तँ दुःख पाएको कसरी हेर्न सक्छौँ हामी दाजु ती बुबाको पनि इज्जतको ख्याल गर गाउँमा आजसम्म नराम्रो भएर बेजत भएर सिर्ने हुेर हिँड्न परेको छैन गाउँमा बुबाको कत्रो मान सम्मान छ त्यही सोचेर भए पनि उनीहरूलाई खालि पर्ख फर्काउन हुँदैन प्राय त्यहाँ उपस्थित गाउँले सबैले सम्झाए फुङसालाई फुङसाको फुंक्षा मुखबाट एक शब्द ननिस्केपछि कोही घर गए सिराणे जेठा छोरी मान्छे त फकाउने खाल्पो भन्दै अनेकौँ भाषण सुनाए भान्सा कोठाभित्र अनेक कुरा चल्दैछ केटा पक्षलाई विभिन्न सवालको झटारो हाल्छन् गाउँलेहरू केटा पक्षले पनि सङ्घर्ष जवाब फर्काउँछन् तर एता फुङसा डेक चलेन फुङसाको कुनै प्रतिक्रिया नआएपछि जेठादाई बारदलीमा निस्केर रिस र चिन्ताले झोक्किन थाले कान्छा दाई पनि आफूले यत्रो माया गरेका बहिनीले यत्रो ठुलो अपमान गरेकोमा अहिले नै कहिले नफर्किने गरी घरबाट गर निस्कने निर्णय सुनाए फुङसा ठुलो धर्म सङ्कटमा परिन् दाईहरूको निर्णयले मरेतुल्य बनायो आवाज दबाउन सिरकले मुख छोपेर हिक्का छोडेर रुन्छन् कुनै अदृश्य शक्ति नै यति शरीरलाई लास बनाइदिन मन पुकार पनि गरिन। आखिर चेली भनेको माइतीहरूको खुसी चल्नुपर्ने नै हो त यस्तै सोचेर तत्कालीन समस्याको समाधान गर्न फुङ्सा ओछेनबाट उठेर दाईहरूको कुरा स्वीकारिन् हुन्छ दाई म विवाह गर्छु यतिभन्दा फुङसाको मुटु चिरा चिरा भयो फुङसाको सबै खुसी चाहना खुसेर उपस्थित सबै खुसी भए को, को, रित र विवाहको टुङ्गोको कुरा चल्न थाल्यो बिर्दुज हर्षको आवाज निकाल्छ रितको नाममा हजुरहरूले केही पनि खर्च गर्नु पर्दैन जे सकेको हामी नै गर्छौँ सबैको बीचमा राखिएको काँसको थालको सुन र केही नगदतिर हेर्दै सिराने बोल्छ हौ दाई रित भनेको रित नै हो हामी दस लिम्बू सत्र थुङको रित हराउनु भएन बिर्दुज बोल्यो लु मैले माने सिराने तिम्रो कुरा तर जति रित छ त्यो सबै एक एक रूपियले काम चलाऊ जेठादाई पनि बिचमा बोल्छ रितबा जस्तो जे भए पनि आज एउटा फुलले काम चलाउँ केटापक्षका बुढौलीले हात जोड्दै भन्छन् हुन त आतङ्कवाद सम्धि जिउहरूको कुरा नराम्रो त हुँदै होइन तर पनि हाम्रो रितअनुसार आज यो बैनायन त बेहुलीले थाप्नै पर्छ अनि मात्र हामी ढुक्क हुन्छौँ बहिनाहाङ थाप्न फुङसाको खोजी हुन थाल्यो काँदुलीले सुनाउँछे फुङसाले कुनै प्रतिक्रिया दिँदैन आमा आएर रुन्चे आवाज बनाएर फकाउनु भयो आमाको रुन्चे आवाजले फुङसाको मन पक्रियो फुङसाले आँसु पुस्तै उठेर सरासर भान्सा कोठातिर लागे आमा र काुलीले पछ्याए दैलोको छेउमा निर्जीव बुट्यान्जै फुङसा ठिङ्ग उभिन् बुबाले बो बोलाउनु भयो बुबाको बो नजिक पुगिन् सिराले जेठा बोल्यो लुलो छोरी आजदेखि तेरो नयाँ सम्बन्धको सुरुवात भयो मनमा केही कुरा छ भने भन् फुङसा नि शब्द चुपचाप खडा रहन्छन् फुङसाबाट कुनै प्रतिक्रिया आउँछ कि भनेर सबै शान्त भएर पर्खे तर फुङसाको श्वासबाहेक अरू निस्केन पल्लो कुनाबाट एक्लै नै बजू बोल्छन् यस्तो बेला हामी आइमी मान्छेलाई साह्रै लाज हुन्छ यो सिरानाले पनि के के सोधेको होला खुइले कान्छा हेर्दै बोल्छ अस्ति बजु पनि साह्रै लजाउनु भयो कि क्या हो बजू विगततिर फर्किँदै बोल्छिन् आमै म त झन् त्यतिखेर अलिक सानो थिएँ तल माथि लुकेर निस्कन्दै निस्किन केटाको अनुहार कस्तो थियो थाहा नै भएन पछि यहाँ आएर पनि एक वर्ष जति सिधा अनुहार नै हेर्न सकिनँ पछि त ता यस्तै तारी चुङ्गे पो रहेछ सबैजना गलला हाँसे बेहुला पक्षको बुढौलीले हात जोड्दै पुनः बोल्न सुरु गर्छ लु आधांग बा आधाङ मासे हाम्रो आङसारङ गाउँमा जन्मेको पापी भमराले हजुरहरूको स्वर आँगनमा साह्रै राम्रो फुलेको फुल देखेर मन थाम्न सकेन चोरेर लैजाउँ भने दण्ड जरिवाना परिने माघे देश पाइन्छ चोरे लाज पाइ भनेर हजुरहरूसँग साइनो सम्बन्ध कहिले नचुटिने पुल जोड्न आयौँ हजारचोटि रिसानी हजारचोटि माफ होला हामी दुखियाहरूले हजुरहरूले भने जति सोचे जति त रीत ल्याउन सकेनौँ होला तर पनि हजुरहरूको छोरी चेली हजुरहरूले जसरी सुखमा राख्नु भएको छ हामी पनि त्यसरी नै राख्नेछौँ अब जे जति हामीले ल्याएको छौँ रीत यो चाहिँ हाम्रो बुहारीले थापिदिए हामी साह्रै पो भाग्यमानी हुनेछौँ बरबुङ्गेले फुङसालाई बोलायो लुफुङ्सा यहाँ आएर पाहुनाले दिनुभएको थाहा कैयौँ दुःखको आवाज निकाल्दा पनि कसैले नदेखेको ओझेलमा परेको मुटु बोकेर फुङसा मानव सञ्चालित यन्त्र चाहिँ अगाडि बढिन् केटाले ने थाल को सुन को औँठी रकम उठायो। भयभर को सब आप खुशी पाइला जमीन में तपाएर भूंसा सर्वत्र आपको परिवार को खुशी को लगी हाथ अनि त्यही केही लिँदै गरेका व्यक्तिको खुसी र उपस्थित सम्पूर्णको लागि बैनायङ थापिन। सपनामा यो या विपनामा थापिन फुङसालाई थाहा तर जब केटाले फुङसाको हातमा केही राखिदिए एकचोटि छाती नै फुटलाजै गरेर मुटु फुल्यो फुङसा भनक्क फर्केर द्रुत गतिमा आफ्नो कोठामा पुगे जेठादा दाईले फुङसाको साथ नछोड्न काँदुलीलाई इसारा गरे काँदुलीले पछि पछि पछ्याइन् फुङसाले औँठेर टेबलमा फ्यात्तै फ्याँकेर पलङमा सिरकले मुख छोपेर रुन थालिन् काँधुली पनि फुङसाको छेउमा पल्टिन् फुङसाको रुवाईमा पवित्र प्रेमको विदाईको वियोगी आँसुहरू बगेको काँधुलीले राम्रोसँग महसुस गरिन् माखको निश्चल प्रेमले फुङसाको छाती पोलेको काँधुलीको आफ्नो मोटु पनि पोलेको जस्तो लाग्यो उसले पनि आँसु नबगाइरहन सकिनन् फुङ्साले बगेको आँसु सके सोचिन् जस्तो जलन र तर्पण सहेर अरूको खुसीको लागि बाँच्नभन्दा मर्नु नै उपयुक्त ठानि कसैले नदेख्ने गरी छिट्टै आत्महत्या गर्ने सोच बनाइन् कसैको दबाबमा आफ्नो खुसीको हत्या गरेर बाँच्नुभन्दा आफै नरहने कठोर निर्णय पनि फुंसाले गरिन् उनलाई माखकसँगको पहिलो मायाको खुसीहरू आँखाभरि आउन थाल्यो माखकलाई एकचोटि भेटेर मात्र मर्ने इच्छाहरू कता, -कता पलाउन थाल्यो सबै नभनी मर्नु पवित्र प्रेमको हत्या गर्नु हो यो कार्य पापो भन्ने पनि सम्झिन् म मरेँ भने माखक कति रुन्छ होला कति तड्पिन्छ होला अनि उसले आत्महत्या गर्यो भने मागसतीको के हालत होला फेरि आधेडो श्रोताहरू यतिन्जेलसम्म तपाईँले सुन्नु भएको उपन्यास साहित्यकार इक्साङ चेम्जोङको उपन्यास कालो आकाशको पाँचौ श्रृङ्खलाको वाचन थियो आगामी हप्ता उपन्यासको अन्तिम श्रृङ्खला लिएर हामी उपस्थित हुनेछौँ तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ